सप्तम अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ जहाँ उपरान्त कन्यादानको दिन भयो र महादेव आउनन् विष्णु दक्ष प्रजापतिको घर गए दक्ष प्रजापति पनि सम्पूर्ण सामग्री तयार गरी यज्ञ गराई विधि गरिसकी कन्यादान दिन तयार भए महादेवले विषभाङ धतुरो खाई दक्ष प्रजापतिका घर जान बिर्सिरहे तब विष्णुले महादेव भने आउनु भएन कन्यादानको बेला भयो मेरा हातमा थापूँ भने महादेवलाई हुँदैन अब कसो गरौँ भने चित्त आकुल गरिरहे तहाँ उपरान्त महादेव कन्यादान दिने दिन आज हो विष्णु गए हुन् बेला पनि भयो हो भनी समझेर वृद्ध सन्यासी भई चाँडै दक्षका घरमा खडा भई हे विष्णु हे दक्ष प्रजापति म अति टाढादेखि आएँ भोक लागिरहेछ मलाई भिक्षा नदी कन्या लिए पनि दिए पनि सराप गरौँला भनी भने यति सन्यासी रूप भएका महादेवबाट आज्ञा भएपछि विष्णुले भने हे भिक्षुक मेरो बेला भित्न लाग्यो कन्यादान भइसक्ने बित्तिकै तिमीलाई भिक्षा दिउँला अहिले म भएका ठाउँमा आइबस भने आफू बसेको सि सिंहासनमा बसाए महादेव कस्तो बेलामा आइपुग्नुभयो भने बिरणीले उनका कमण्डलुले धारा दिई दक्ष प्रजापतिले सतीदेवीको हातसम्म विष्णुका हातमा सुम्पन लागेको यस्ता बेलामा पुग्न गएर विष्णुले आफ्नो मायाले छोपी दक्ष प्रजापतिका आँखा छली सतीदेवीको हात सन्यासी रूप महादेवको हातमा पारिदिए त्योदेखि दक्ष प्रजापतिले बडो विषाद गरी तिमी कपटिरहेछौ तिम्रो विश्वासमा पर्दा मेरी पुत्री सती देवी यो अवस्थामा परी भने यति दक्ष प्रजापतिले भनेको सुनि केही उत्तर नदी सतीदेवीको हात महादेवका हातमा पारिदिई अब म जान्छु भने सन्यायी रूप महादेव छेउ विधा भई भैकु विष्णु वैकुण्ठ गए विष्णु गएपछि दक्ष प्रजापतिले सतीदेवी छेउ भने हे पुत्री सतीदेवी पापिष्ठ विष्णुले छल्दा यस्तो भयो वृद्ध सन्यासी स्वामी पाइ तै पनि तै पनि सन्देह नगर भनी नगर हामी छौँ तलाई हामी पालौँला अहिले त्यसैकासँग जा यति आफ्ना पिता दक्ष प्रजापतिले भनेको सुनि बाहिनीहरूले देवता स्वामी पाएको सम्झी सतीदेवीले ढिक्का रै ढिक्कार रह छु भनी बडो विषाद गरी रुन लागिन् फेरिला कर्ममा यस्तै लेखेको रहेछ अब रोही के गरौँ कस्तै भए पनि बाबा मह महतारीले दिएका मेरा स्वामी पनि इनै हुन भनी धैर्य गरिन् तहाँपछि सन्यासी रूप महादेवले देवी छेउ आज्ञा गरे हे स्त्री अब यहाँ बसी के गर्नु आफ्ना घर गर जाउँ तिम्रा बाबा महतारी छेउ विदा हौ यति आफ्ना स्वामीले आज्ञा गरेको सुनि सतीदेवीले होस् भनी दक्ष प्रजापति र विरणी भए ठाउँ गई हे पिता माता म जान्छु भनी बिदा मागिन् दक्ष प्रजापति र विरणीले बहुतेई धैर्य गरी जा भनी विदा दिए र सती देवीले प्रणाम गरी विदा भई सन्यासी रूप महादेवका अगाडि लाग लागि गइन् बाटामा जाँदा सन्यासी रूप महादेव आज्ञा गर्दछन् हे सुन्दरी कहिल्यै घरदेखि ननिस्केकी सुखमा रहेकी यस्ती कोमलङ्ग भए कि तिमीलाई परिश्रमओला सुस्थ सुस्थ हिँड भनी आज्ञा गरेको सुनि सतीदेवी भन्छन् हे स्वामी म त हिँड्न सकुली हजुरको वृद्ध अवस्था भएको छ परिश्रम हुन जाला सुस्थ सुस्थ हिँडी भनी यस्तै तरहले अनेक अनेक कुरा गर्दै गए सतीदेवीले आफ्ना स्वामीको वृद्ध अवस्थादेखि यी वृद्ध अवस्था भएका म यस्ती युवती मेरा स्वामीलाई कसैले केही गरी मलाई हरि लैजानन् कि भनी मनमा साह्रै चिन्ता गरी एकछिन पनि नछाडी पछि लागि गइन् कैलाश पर्वतमा पुगेर सन्यासी रूप श्री महादेवले सतीदेवीको चरित्र हेर्न निमित्त कैलाश पर्वतका टाकुरामा एक खरले तुल्याएको घर उत्पत्ति गरे हे स्त्री हाम्रो घर त्यही हो आइपुग्यो भनी देखाए फेरि भित्र जाऊ भोक लाग्यो हो केही खाऊ मलाई परिश्रम भयो एकछिन शुद्ध छु भनी बिस भाङ्दा तुरो खाई बाहिर सुते सतीदेवीले त्यो खरको घरदेखि आफ्ना बाबा दक्ष प्रजापतिको घर सम्झी यस्ता सुवर्णका घरमा बसे कि मलाई आज यस्ता खरको घरमा बस्नु पर्यो भने बहुतै विषाद गरी आँखादेखि आँसु खसालिन। फेरि मेरा कर्मले यस्तै पारी ल्यायो के गरौँ भनी मन बुझाइ पछौराको छेउले आँसु पुछी घरभित्र पछि हेर्दा सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्र देखिन् त्योदेखि कुचोले माकुराको जालो मिल्काई कसिङ्गर लाइन् फेरि स्वामी जागा हुनन् के खान दिउँली भनी खानेकुरो हेर्न गइन् केही पाइनन् र चित्त आकुल गरी सन्यासी रूप श्री महादेव सुतेका ठाउँमा आए घोडामी बसिरहइन् तब चार दिन भएपछि श्री महादेव जागा भई भइबस्सियो र सतीदेवीको मुख हेरी हे पाप स्त्री मलाई एक्लै बाहिर सुताई आफूभित्र सुतिस त्यसो गरी तापनि तँलाई खानु पर्दैन थियो के खाइस् कि खाइनस् भनी नाना तरहले रिसाउन लागेको देखि सतीदेवीले हँस्याइले मुख गरी सन्यासी रूप महादेवको मुख हेरी हे स्वामी हजुरलाई साह्रै निन्द्रा परेकोदेखि जागा गराउन सकिनँ सुतेकी पनि छैन यहाँ आइ बसिरहेकी छु मैले त भण्डारमा जे भएको मिठाई इत्यादि खाएँ आफू के खानुहुन्छ भने भनिन् सतीदेवी कस्ति भने सधैँ शृङ्गार गरी रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाइरहन्थिन् यति सतीदेवीले भनेपछि यहाँ के थियो र खाइयो भने करुणामूर्ति सन्यासी रूप महादेवलाई अति करुणा भयो र हे प्रिय हाम्रो घर यो होइन खरको भित्तो च्याति भित्र गई हेर भने र फेरि सतीदेवी भन्छन् हे स्वामी भएको घर नासी नभएको ना घर हेर्न कहाँ जाउँ फेरि बनाउनु परे हजुर वृद्ध अवस्था भएको म स्त्री जाति को, को बनाइदेला यति सतीदेवीले भनेको वचन सुनी सन्यासी रूप महादेव उठी खरको भित्तामा लात लेहानी मिल्काएर कैलाशको दर्शन दिए मणिमाणिक नाना रत्नले जडाउ गरेको स्वर्णले बनाएको त्यस्तो घर घरदेखि सतीदेवी खुसी भई मेरा बाबा दक्ष प्रजापतिको घरभन्दा पनि अति सुन्दर यो घर कसको होला भनी ठानिन र सन्यासी रूप महादेवले सतीदेवीलाई आफ्नो रूप दर्शन दिनलाई चोकमा डाकी लगे एत्री चोकका माझमा गाईका गोबरले भण्डला गरी पोति भनी भनेर सतीदेवीले हौस् भनी पोतिदिन् सन्यासी रूप महादेवले उतेको ठाउँमा गई निर्मल स्फटिकको जस्तो वर्ण भई विश्वम्बर मूर्ति दर्शन दिना भए तब सतीदेवीले मनमा आनन्द गरी आँखादेखि हर्षका आँसु बहाई म धनेरहै छु जगदीश्वर श्री महादेव स्वामी पाएँ भने फुलको माला गलामा पहिराई तिन फेरा परिक्रमा गरिन् र ती दुवै शिवशक्ति स्वरूपले त्यहाँ रहँदा भए इति श्री कुमार श्री कुमार श्रीस्कन्दपुराणे केदारखण्डे माघमहात्मेमार अगस्त संवाीसोस्तानी परमेशर्यकथार्वतीपतिगृह गम नाम सप्तमध्याय